रेडियो उना का विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनुभएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ कार्यक्रममा हामीले धच गोतामेले लेख्नु भएको सुप्रसिद्ध उपन्यास घामका पाइलाहरू सुनाइरहेका छौलाहरू यो उपन्यास त्यतिखेरको वीरगंज आसपासको पृष्ठभूमिलाई आधार मानेर लेखिएको छ जतिखेर वीरगंज हुँदै अमलेखगसम्म रेल चल्ने चन्द्र शमशेर प्रधानमन्त्री हुँदा ताकको समयलाई हामी यो उपन्यास मार्फत महसुस गर्न सक्छौ मानवीय सम्बन्धका ससाना आयामहरूमा खेल्दै उपन्यासकार गोतामेले यो सुन्दर उपन्यास तयार पार्नु भएको छ घामका पाइलाहरूले दुई हजार पैतिस सालमा मदन र दुवै पुरस्कार जितेको थियो किशोर पवन यस को मूल पात्र हो विकसित होते गरेको तराईको सीमावर्ती शहर रवनक आसपास पवन को परिवार में उसका बुब पिताम्बर आमा रंभा रजूरबा दुर्गा नथ करीब चार जना हजूरबा दुर्गानाथ दम का रोगी बुब पिताबर एवं मारबाड़ी साहु काम कर बिहान देखि राति काम जोती राखन कामकै चापका कारण जति बेला पनि झनक्क रिसाइरहने पिताम्बरको स्वभावलाई परिवारका अन्य सदस्यहरूले पछाइसकेका छन् आजको अङ्कमा हामी पिताम्बरको धपेडी र उनको तातो रिससँग जोडिएका केही घटनाक्रमहरू प्रस्तुत गर्छौ प्रस घाम पिताम्बरलाई आफ्नो कामबाहेक कुनै कुराको चासो थियो, सानो सहर भएकोले सबै एक अर्कासित परिचित थिए केही व्यक्ति त परिचयको परिधि नागेर घर घरको भित्री कुरा पनि दुहेर ल्याउने अम्बली भइसकेका थिए यस्ता मानिसहरूका वरिपरि गफका रसियाहरू मरिरहन्थे तर पिताम्बरको सामाजिक संस्कार यिनीहरूभन्दा निकै भिन्न थियो यस्ता कुरा सुन्दा पिताम्बर बडो रिसाउँथे गफ मण्डली नजिक कहिले कदाचित पिताम्बर पुगिहाल्यो भने सबैजना सहसा चुप लाग्दथे एकजना विषयान्तरको लागि खखरेर सोध्थ्यो कि आज कति बोरा ढुवानी गराउनु भयो पिताम्बरजी पिताम्बर किंचित आँखा तरेर केही उत्तर नदीकन हिँड्दथे अनि सिङ्गे मण्डली हाँस्न थाल्थ्यो बिहानदेखि बेलुकीसम्म बोराहरू झेकन राखन गर्दै पिताम्बर लस्तपस्त भएर घर फर्कन्थे आफूलाई सुम्पिएको कामको घेराभन्दा बाहिर गएर कसैको चिउचर्चा गर्ने र यसरी गोप्य कुराको जानकारी बटुलेर भट्ठ्याइ प्रदर्शन गर्ने उनको स्वभाव पनि थिएन उनलाई आश्चर्य मात्र होइन कहिलेकाहीँ इर्ष्या पनि लाग्दथ्यो कि कसरी मानिसहरू घण्टौसम्म बसेर नाना थरीका गफ गरिरहन्छन् आकाश पातालका कुरा झेक्छन् र भए नभएका कुरा नुन्चु घी ट्वाक्क पारेर भन्ने कुरा सुन्दा लाग्छ उनी जङ्गिन थाल्छन् कहिलेकाहीँ बाबु दुर्गानाथको कटबारको घेराभित्रबाट सुस्तरी उडेर आएको गफको तरङ्ग उनको कानमा पनि पर्छ पवन हात जोड्दै भन्छ बाजे तासका चक्की मिलाउँदै पवनतिर नहेरी भन्नुहुन्छ के भन टिस तफाडी कि आठै पहर गफ गरिरहने गफास्टक दुइटै होइन कि मैले तपाईँलाई अनुभवको अपार भण्डार ओगटेर बसेको परम ज्ञानी पो सम्झाएछु त के भन्नु आज त मैले त तपाईँका ज्ञानका केही थोपा आफ्नो अञ्जुली मात्र थाप्या पवन के लज्जित भर भाष का चक्की हरु माथी मुंटो न्यूरियात्मक हाँ बाजे प्रश्न सुनेर एक्काशी पवन का दुबई कान राहता भार्छन पवन भि लाज भुतुक्काई अक्कमक्क पड़े हेल्थ बाजे इस स्थिति उस गफको पनि एउटा फुर्को हुँदो रहेछ त्यो नसमातुन्जेल गफ दुख्न सकिन्न यो पल्ट फुर्को समातेपछि लट्टाईको धागो जस्तै फुस्किँदै फुस्किँदै फुस्किँदै जान्छ र गफको चंगा चाहिँ बिस्तारै बिस्तारै आकर्षिन थाल्छ पवन पवन हजुर <laughs> मलाई राम्रोसँग हेर्का छ क्या हजुर म सानो हुँदाखेरि मैले हजुर भन्न साथ तपाईँ के भन्नुहुन्थ्यो तेरो म कहाँ सुनको गजर भन्नुहुन्थ्यो आजकल चाहिँ किन्न भन्नुभयो नि हजुरबा अब तन्नेरी भइसकिस् देवतो त सानो हुँदा बाउ त भन्ने कुरा बाजे भन्नुहुन्छ उमेर जतिसुकै खाएने हजुरबा म त तपाईँको लागि उही त हो नि भने ओाङमा बेरिएको नवजात शिशु जस्तो चिउडोमा चोर औँलाले चलाउँदा यहाँ चाहिँ घाँस्ने कुनेत्रो पारेर कालटिका लाएको तेलै तेल पोतरिएको तालु टल्किने बालक होइन र पवन बाजेका सामु उही माटो खाँदै बामे सर्ने शिशु भन्न पुग्छ बाजेले चक्की मिलाउन फिजारी राखेको तासलाई सोहोरेर रा खजमज्याइदिन्छ बाजे तासबाट आफ्नो ध्यान सोहोरेर पवनतिर ल्याउनु हुन्छ अब तैँले गजुरको प्रसङ्ग उठाइदिएकोले कुरो कोट्याउने एउटा जानु टुप्पो समात्न पाएँ हेर काठमाडौँ सहरलाई गजुरको सहर भनिदिए पनि हुन्छ हेर टारा माथि उक्लिएर हेर्दा सुलुत्ता परेर है ठडिएका मन्दिरका असङ्ख्य सुनौला गजुरहरू देखा पर्छन् बिहानीको कलकलाउँदो घाम आहा टल्किने देवलका शिखरहरू नेपालको सांस्कृतिक गरिमाका प्रतीक भएर अनन्त कालसम्म उभिरहनेछन् अब काठमाडौँको कुरो चाहिँ काठमाडौँको सबभन्दा ठुलो मन्दिर भनेको तुलोजा भवानीको जनजिबुरोले चाहिँ यसलाई तलेजो भवानी भन्छन् मल्ल राजाहरूकी इष्टदेवी तुलजा भवानी बाहेकले राजा, राजा महेन्द्र मल्लले यसलाई सर्वोच्च हुने गरी अग्लो बनाउन लगाएको थिए उनी महेन्द्र मल्लले त हो यहाँ नेपालमा पहिलोपल्ट रुपियाँ चलाएका अनि त अहिलेसम्म पनि रुपियाँलाई कहीँ कहीँ महेन्द्र मल्ली भनेर नि भन्छन् बाजे केही बेर अडान लिनुहुन्छ यसबीच पवन तमाखुको चिलिम लिएर आउँछ तमाखु तानेर बाजेमा नयाँ फुर्ती आउँछ लामो नालीलाई चिउँडोमा अड्याएर बाजे आँखा छिम्लिनुहुन्छ अनि अनि हजुर भए अनि के भयो त्यसपछि मलाई त हजुर यस्ता कुरा दिनभरि कसैले सुनाइरहे पनि धित नमार्ने गरी कान्थापिरहन्थे जस्तो लाग्छ पवन आग्रहको स्वरमा भन्छ बाजै बिस्तारै सुनाउन थाल्नुहुन्छ हामीसित या त्यही पुरानो कुरा थियो भा बितिसकेका घटनाहरूको सँगालो भाग के छ त नि अब नयाँ घटनाको सिर्जना गर्ने काम त तिमीहरूको पद्ध न त म के भन्दै थिएँ तलै जुगो तलेजुको देवलपछि दोस्रो अग्लो एउटा मन्दिर छ महादेवको त्यो मन्दिरले त्यति साह्रो प्रसिद्धि पाउन त सकेन र धेरैले यसबारे थाहा पनि छैन यो देवल चाहिँ तलेजुभन्दा एक बाउ दक्षिणपट्टि छ यसलाई त्यहीँका एकजना निकै धनी विश्वनाथ भन्ने जैसी थिए उहिले उनले बनाउन लाएकोले यसलाई जयसी देवल भनिन्छ र पछि त्यो टोलैको नाम जयसी देवल हुनु पुग्यो त यो देवलसित मेरो पनि एउटा सानो सम्झना गाँसिएकोले मैले पनि सुनाए त प्रधानमन्त्री भएपछि उनले त्यो मन्दिरमा जलहरी सहितको एउटा फटिकको महादेवको स्थापना गरेका थिए त्यो भगत म पनि महाराजको साथैमा थिएँ बडो बडो ठुलो समारोह अभाव थियो काठमाडौँमा अनेक जात्रा झिकिया थिए गाजा बाजा होम यज्ञ पूजा आज तिन दिनसम्म सिँगै सहर आनन्दमा चुरुममा डुब्या रेकर्ड फेरि बन्न थाले हाम्रो घर ऊ तिम्रो सुपुत्रुवाङको कुकुर जस्तै मग्नबाट सुनेछ उहाँ अब उहिले राजा महाराजासित कोसी त बसेर घिउ खानुभयो अब अहिले यो गरिब नातिलाई हात सुँगाउँदै हुनुहुन्छ के भन्ने पिताम्बर यता फेरि फड्किन्छन् पिताम्बरको कुरा सुनिसकेपछि पत्नी उनीतिर हाँसेर भन्छन् किन हो आज बडो उखान टोक्कामा उलिरहनु भएको छ देखाएको छु देखाएको छु कुन दिन तपाईँ गीतमा गर्जिन थाल्नुहुन्छ अब नगर सिङ न पुच्छरको फाल्टु कुरा नगर भन्छु मलाई यस्तो ठट्टाझट्ट मन पर्दैन हेर यसै त तपाईँ सिँगौरी खेलिरहने मान्छे कसो कसो भगवान्ले तपाईँलाई सिङ चाहिँ हालिदिएन छ त्यो बाबा त सबभन्दा पहिले तपाईँ आफ्नै बुढापिता माथि झम्टिनुहुन्थ्यो होला पत्नी हाँसो गर्छिन् तर पत्नीको कुरा पिताम्बरको मुटुमा कुनै सुइरोले छेडे जस्तै रोपिन्छ उनी मर्मा उज्यालो अनुहारलाई एकाएक विषादको कालो बादलले ढाकेर मलिन तुल्याइदिन्छ उनी भात पस्किँदा पस्किँदै टक्क अडिएर पिर्खामा बसिसकेका पिताम्बरतिर हेर्छन् यस्तो कडा शब्द त कहिल्यै प्रयोग गर्दैनथेन् आज के भो इनलाई, मैले त ठट्टा मात्र त गरेको थिएँ यता पिताम्बर भने रन्किँदै रन्किँदै गइरहेका थिए रिसको सम्वेग खपिन नसक्नु भएर उनी जुरुक्क पिर्काबाट उठ्छन् ख तिमीले पकागो तिमी नै के छ चाहिएन मलाई यो अपमानको एक पनि उनी किलामा झुण्डिएको मैलो कुर्ता हतार हतार लाएर भरन्डा अड्याएको साइकल समात्न पुग्छन् अनि बेसरी एक घन्टी बजाउँदै बाहिर सडकमा दौडाउन थाल्छन् सित यति साह्रो रिसाउने र कडा वचन बोल्ने गरे त मैले कहिल्यै सुने थिइनँ हजुरबा आमाले के भन्नु भएको थियो त ठट्ठ त गरिराख्नु भएको थियो नि ए भयो बालाई हामीले त खायौँ अब दुईजना दिनभरि भोकै बस्नुहुन्छ यस्तो भयो भने यस्तो नरमाइलो लाग्छ नि हजुर भाइ पवन दिक्ताहार भएर भन्छ यसो भन्न बरु गफीहरू छन् मरिमरी काम गर्ने मान्छेहरू भक भोकै हिँडिया तिनको झगडाको मूल कारण त हामी नै भयौँ के म त भन्दै थिएँ है तँ गफ नगरौँ गफ नगरम तैँ त होस् काठमाडौँ डुलाइदिनुहोस् भनेर खचखज गर्छस् त्यहाँको बयान गर्न लगाएपछि मन चिप लिन्छु अलिअलि अब सन्तुलन मिलाएर एक एक पाइलो टेकिरहने धैर्य नै हुँदैन अब पुरानो स्मृतिको बाक्लो वनमा बसेपछि बाटो बिराइन्छ स्वाभाविकै हो अब जुन जुन थलोमा भामेसरेर माटो खाँदै खाँदै मेरो फलक्क बढ्या उमेर पनि ढल्केर गयो ती स्थानको सम्झना हुने बित्तिकै प्रत्येक चिर परिचित दोबाटो चौर डबली र चाहिँ पाटी पाले मलाई मौन साउती गरेर ढाकिरहे जस्तो लाग्छ है पण्डित दुर्गानाथ तिमीले गुच्चा खेलेको गल्ली तिमीले चङ्गाओाएको चौर तिम्रो लुगा मारी खेल्ने चोकमा एजिन पनि थके मार्दैनौ भने जस्तो चडकारो आवाज मेरो कारमा ठक्कर खान थाल्छ बोल्दा बोल्दै बत्तिन्छु त्यसको दुखद परिणाम के हुन्छ त यी सिंहै घरले बेहोर्नुपर्छ अब है ठट्टा गर्दा गर्दै बुहारीले मेरो प्रसंग उठाइदिनु हेर्न अब उनीको लागि यस्तो मर्मान्तक हुनुभयो सही नसक्नुहुनुभयो बाजे निकै दुःखी हुनुहुन्थ्यो तर पवन यता केही सम्झेर मुसु मुसु हाँसिराखेको थियो क्या न हाँसिस् <laughs> ए हजुरबा तपाईँले माटो खाँदै बामेसरेको दृश्यको सम्झना गरेर त्यसमा हाँस्ने कुरो के छ त मलाई जन्म जाते बुढो घन्टा मन त तो तैँले भनिहाल्थे कुनै दिन तेलगुण्ड लाएर थाङ्नामा बिरिएको नवजात शिशु थिएँ होला नै त्यही ते त नि हजुरबा कत्रो लामो उमेरका खुड्कीलाई उक्लिँदै आउनुभयो है तपाईँ तपाईँको सहवास बडो थोरै पाउने भएँ हजुरबा मैले उमेरको साटफेर गर्न पनि नमिल्ने कति कति कायदा हुन्थ्यो त्यसो गर्नु पाए म उमेरको एउटा लामो न लामो अंश तपाईँलाई दिएर हाम्रो यो साथ अझ लामो कालसम्म पनि अविच्छिन्न राख्ने थिएँ हजुरबा तो यो तो यो अब यो त म तेरो ठुलो स्नेह हो हेर पवन जसले तँलाई यस्ता विचारहरू खेलाइरहने अवस्थामा पार्यो स्नेहमा आशंका हुन्छ र तँ आशंका छ यो बुढोको म्याद चुक्ता हुन लागिसक्यो अब कुनै पनि दिन यो पुग्लुक्क हुन सक्छ अब तिमीहरू जस्ता मेरा हत्केलामा हएका कलिला सन्तान मेरा युगौँदेखि चलिआएको वंश वृक्षको एउटा कलिलो हाँगोलाई फस्टाएको हेर्ने रहर छैन मलाई तर क्यार छ बाबु जसो जसो समय बित्दै जान्छ हामी मृत्युको वरनको लागि आफूलाई भित्रभित्रै तनतयार पार्दै जान्छौँ जसबाट दह्रो भएर मृत्युको प्रहारलाई अपेक्षित घटनाको रूपमा लिन सकौँ र सबै लालाबालालाई वरिपरि जम्मा पारेर बन्द हुन लागेको घर गर श्वासले तिमीहरू बस यो रमाइलो संसार हेर्न मैले धेरै देखेँ भोगेँ अब जाउँ है बिदा भन्दै छिण मुस्कानका साथ हिँड्न पाउनु हाम्रो एउटा मात्रै ध्याउन्न हुन्छ सुनेको छु मैले कि प्रत्येक मानिसभित्र उसको आयुर्दाको समय देखाउने एउटा घडी हुन्छ र त्यो घडी ठिक समयमा पुगेपछि आफै थामिन्छ हेरौँ मेरो घडीले कहिलेसम्म नाच्छ केही बेला मिलको घडीले दुई बजेको सूचना दियो मुखा पती पती पती पवन र बाजे मुखामुख गर्न थाले यतिका बेर भइसक्यो दुवै पतिपत्नी आज भोकै छन् तर भन्ने कसले पिताम्बरले नखाई पवनकी आमा भात त के एक थोपा पानी पनि पिउँदैनन् यही बेला भित्र कोठाबाट एउटा गरुङ्गो आवाज आउँछ केही चिज खसे जस्तो के ख्यो भित्र पवन कठुबाट बाहिर निस्केर देख्छ कि उसकी आमा विचेद पछारिएकी हुन्छन् हजुरबा हतारिएर भित्र पुग्छन् विच्छेद मुर्छा परेर उत्तानो लडिरहेकी बुहारीको नाडी छाम्दै बाँजे हराउँछन् जान्छ जा, जा, जा, हिजो जा, नि व्रत थियो यिनको आज नि यस बेलासम्म एक थो पानी गएको छैनन् यस्तो एकमुठीको शरीरले कति धान्छ दुवै पानी छम्केर दात खोल्ने चेष्टा गर्दछन् बल्ल बल्ल पवनकी आमालाई शुद्धि आउँछ पवन र बाजेलाई आफू उप रहेको देखेर लाज मान्दै घुम्टो हाल्न हातले सबको खोज्न थालछिन् साथै उठेर बस्ने चेष्टा पनि गर्छिन् तर ज्यादै कमजोरीले गर्दा केही गर्न नसकी लाज मेट्न आफ्ना दुवै आँखा चिम्मा पार्छिन् बाजेले यति नजिकबाट पवनकी आमालाई कहिले देख्न पाएका थिएनन् ढोकाको सङ्घार भित्र नै उनको सानो संसार थियो भान्सा कोठा गर्दा गर्दै दिनभरिमा उनलाई तीन चार मिल हिँडेको धपेडी पर्दो हो कोठा बाहिर बरन्डामा जाने अवसर कहिले मात्र आउँदथ्यो त्यो पनि ससुराको सामु घुम्टु नहाली उनी कहिले निस्किन्न थिइन्ति कहिले खानु पाउने होइन बाजेको मुखबाट निस्किन्छ पवन कि आमा चिम्लेको आँखा खोल्छिन् र कतै नहेरी दलिनतिर एकछिन ट्वाललाई हेरी फेरि चिम्मा गर्छिन् दुवैजना थाहा पाउँछन् पिताम्बरलाई गाली गरेकोमा मौन विरोध उनले देखाएको र पङ्घाम तर पवनलाई अराउँछन् पवन, पवन बिस्तारै आमालाई उठाएर खाटमा पल्टाउँछ उनी बिस्तारै पवनको कानमा भन्छन् तै जान बाबु दुगुदै बाजेलाई धपडी नगरा बाजे विचित्र स्थितिमा बर्णामा उभिएर खलवाट तालु मुसारिरहेका हुन्छन् न म बिरामी स्याहार्न सक्छु न डाक्टर डाक्न सक्छु कस्तो अवस्था छ मेरो बोराको एउटा अग्लो ढिस्को माथि बसेर केही लेखिरहेका थिए ओसार पसार गरेका बोरा कति भए र अब कति बाँकी छन् उनले टाढैबाट पवन आफूतिर आइरहेको देख्छन् मलाई खाना बोलाउनु पठाएकी भोलि के हो भोक मलाई म त डन्ड चिया खाएर बसिहाल्छु रात नपरि मरिन्छन् भोकले दोब्रिएर मरिन् मरोस् त्यही मलाई त भोकलाई एक लोटा पानी खाइदिन्छु त्यो त पानी नि पिउँदिनँ कचोटि भन्छ त मैले म सिधै ठट्टा नगर मलाई मन पर्दैन हाँसो ठट्टा गिजीनु, लाडीनु, यो सबै सम्पन्न मान्छेलाई पो सुहाउँछ सधैँ बढ्दा खाएर अपच हुनेलाई हामी अभावग्रस्त प्राणी त जीवनभरि स्वयं अरूको हाँस्यको पात्र भइरहेछ अनि ठट्टाको लागि थाह हुन्छ हामीलाई र मामको बिचमा कबड्डी खेल्दा खेल्दै हाम्रो जीवनका रमाइला क्षणहरू थाहै नपाई खुस्किएर जान्छन् गाडामा जोतिएका गोरुहरूले एकअर्कासित ठट्टा गरेको कसैले देखाछम्म पवन नजिक आएर ठिङ्ग उभिन्छ पिथामबर कराएर भन्छन् ए पवन तँ यतैबाट स्कुल जाए यहाँ क्यार आएको फेरि कसले भने तल यहाँ आएर मेरो काममा चाहिँ बिहु हाल्न भनेर म जान्न गरा तिमीहरूलाई खाओ बरिएको पेटमा गफका चुट्काहरू हालेर बसो हाँस परियास ठट्टा हाहा गर मलाई मैजस्ती भएर भाँच्नु थियो म अगा छु कि भोको छुकिएको चासो तिमीहरूलाई म त तिमीहरूको लागि एउटा ज्यामी मात्रै जो आफूले हर्जेको ज्याला त्यो घर ल खन्याउँछ या भन्दे तेरि आमालाई नि आमा त मुर्छा परेर विचेत हुनुभएको छ पिताम्बरको कुरालाई बिचैमा काटेर पवन भन्छ पिताम्बरको क्रोधपूर्ण उत्तेजना उपले चिसो पानी खनाए जस्तो हुन्छ उन, उनी उनी ट्वाल परेर हेरिरहन्छन् अनि बोरामाथिबाट बिस्तारै तलहरू लिएर सोध्छन् के भयो फेरि पवन सकेसम्म छोटो उत्तर दिन्छ खै रिङ डोलाएर सिमन्टीमा पछाडि अनि दाँत जति बन्द भयो सबै कसरी मुर्छा पर्ने गरी रिहाँटो लागेको छ त त्यो हिजो पनि व्रत थियो क्यारे नहाइबस्नुभएको थियो आज नै अहिलेसम्म खानुभएको थिएन पिताम्बर साइकलको काठीमा बसेर पवनलाई पछिल्लोतिरको क्यारियरमा बस्ने सङ्केत गर्छन् साइडिङबाट भिरालो परेको सडकमा गुड्दै बाबु छोरा दुवै बसेको बाइसाइकल मूल सडकमा आएर पूर्वतिर मोडिन्छ पिताम्बरले हतार हतार खुट्टा चालिरहेकोले पवनलाई लाग्यो उनी घर पुग्ने छिटोमा छन् एकाएक ब्रेक लाएर पिताम्बर पावधानका दुवै खुट्टा भुइँमा टेकी साइकल अड्याउँछन् र पछाडि नफर्किकन सोध्छन् पछाडि चोटपटक त ला छैन नि कतै पछाडिपट्टि ठुलो टुटिलको उठ्याउ पिताम्बरको मुखबाट कुनै शब्द निस्कँदैन एउटा धुन्यात्मक अभिव्यक्ति आउँछ तालु र जिब्रोको घर्षणबाट निस्केको बिचरीको अल्प संयुक्त जो पवन सुन्न सक्दैन पिताम्बर फेरि सारा ताकत लगाएर धुलौटे बाटोमा साइकल दौडाउन थाल्छन् केही के पर पुगेपछि पछिल्तिर फर्केर फेरि सोध्छन् अनि होस् त आयो बाले चम्चाले दाँत खोल्नु अघि हलचल गर्नु सक्नु छैन मैले भुइँबाट उठाएर खाटमा राखेछु पवन पछाडिबाट जवाफ फर्काउँछ यति प्रश्नोत्तर भइसके पनि पवनलाई पिताको आन्तरिक प्रतिक्रिया थाहा हुन सक्दैन पिता केवल रुङ न पत्नीको परिचर्याको औपचारिकताबाट घचेटिएर घरतिर जाँदैछन् वा पत्नीको व्यथाले मन चिरिएर त्यस दुर्घटनाको लागि स्वयंलाई अपराधी ठहर्याइरहेका छन् पश्चातापको मानसिक प्रतिक्रियाले कत्तिको उनलाई रुहाएको छ त्यो बुझ्न पवनलाई अति सक्षक लागेको थियो क्रोधको आगो अझै साम्य नसके जान हुन नसकेको भए जान जान असह्य आमा उप गर्जिन थाल्नुहुन्छ र भन्न बेर मान्नु हुन्न कि यो सब तिमीहरूको नाटक हो मलाई न्यौर्यको लागि तिम्रो सारा क्रिया चरित्र मलाई थाहा छ व्रत नकरा पारेर माया कडाउने जुक्ति नगर जुरुक्क उठ र जाउ भान्सामा आफ्नो काम गर्न यदि पिताले यसो भन्नुभयो भने त साह्रै ठुलो अन्याय हुनेछ आमाप्रति पवन सोच्दछ पिताम्बर घरको मूल ढोकातिर पुग्ने आँटेका थिए पवन उफ्रिएर ओर्लियो अलिकति तातो दुध खान पाए पनि ताकत लाग्थ्यो होला पवन यति भनेर डराइ डराई, डराई पिताको आँखामा हेर्छ दुध मात्र होइन तात तातो जिलेबी पनि लिएर आइज रो जाँडो आइज पवन प्रसन्न भएर घर सामुको पसलतिर लाग्छ पवन दुध लिएर आउँदा बाजे मूल ढोकानिर उभिरहनु भएको थियो उहाँले पवनलाई बिस्तारै भन्नुभयो द त त्यो देर आइज भित्र अनि हामी यही छिन डुल्न निस्क्यौँ दा डुल्न निस्किने फेरि औषधी ल्याउनु मलाई खोज्नु पर्ने नि हजुरबा है त्यही नै यो घाममा कहाँ धौतारी हो नि अहिले नखरा जा त्यो दिएर आइज पहिला तर यो आमालाई औषधिको दरकार छैन बुझिस् तेरो बा स्वयं औषधि पदिको माया स्नेह पाउने बित्तिकैमैहरू फराकुर पिताम्बर पनि पश्चातापले स्वयं मनभरि भइरहे होला त्यही भएर हामी यहाँ बहु छैन पिताम्बर खाटको ढिलमा बसेर पत्नीको निधार छाम्छन् अहिले छाम्ने क्रिया स्नेहसिक्त औलाबाट मुसार्ने र सुमसुम्याउनेमा परिणत हुन्छ घाँटीभन्दा माथि टाउकोमा ठुलो टुटुल्को फेला पर्छ पिताम्बर स्नेह र करुणाको सम्वेक सम्हाल्न सक्दैनन् पत्नीको क्रिश शरीर खाटबाट जुरुक्क उठाएर धेरै बेरसम्म छातीमा टाँसिराख्छन् मुखबाट शब्द फुट्दैन रोक्दा रोक्दै उनका आँखाको किनारमा साना साना थोप हटल पलाउन थाल्छन् पत्नी आत्मविभोर भएर आँखा चिम्लिरहेकी हुन्छन् बिस्तारै पत्नीलाई भुइँमा टेकाएर उभ्याउँछन् र फेरि हातले टुटुलको सुम्सीमा आउन थाल्छन् मलाई यदि चाँडो रुस कसले नहोर्दो साँच्ची भन्यो भने तिमीले के भनेको देऊ र जे भयो भने पति पत्नी हो नि पति पत्नीमा ठट्याउलु पर्दैन ए बोरा गन्दा गन्दा मेरो त रुचि नै विकृत भइसकेको छ कहिलेकाहीँ त म आफैलाई विचित्रको जन्तु जनावर जस्तो लाग्छ खै मेरो शरीरभित्रको कोमलताको कुण्ड कसले को सुकाइदियो किन त्यो रगतमा मिसिएर नाडी तन्त्रसित मुटुसम्म स्वाभाविक सञ्चार गर्दैन हेर पावन कि आमा मलाई लाग्छ कुन दिन म सडकमा निर्वस्त्र भएर चिच्याउँदै गर्छु सूर्यतिर हेरेर जोरी हुन पाखुरनी नि मर्छु बादललाई जथाभावी फोहर गाली गर्छु बगिरहेको बतासमा निरन्तर थुकिरहन्छु र अन्त्यमा यो सहरको चार दो बाटोमा पान खाँदै पिकको बाग्लो धार चिउँडोदेखि नाभिसम्म बगाएर सेता सेता चुनका ठुल्ठुला घरहरू थर्काउने गरी हाँस्छु र सृष्टिको अनन्त कालसम्म हाँसिरहन्छु पवन कि आमा उनको कुरा सुनेर डिन् र हातले पिताम्बरको मुख टालिदिन्छन् के भएको छ तपाईँलाई भने तपाईँको त कुरै बुझ्दिनँ म त के भन्ने मेरै मनले त बुझ्न सकेका छैन मेरो कुरो अनि त त्यो मेरो भित्रभित्र हुँडलिरहेछ मडारिएर छुत्ती खेलिरहेछ कुनै कमलो ठाउँ भत्काएर निकास पाउन राखिएर मुस्लो भई बाहिर झर्न मिलको घण्टले ट्वाङ ट्वाङ आठ ठोकेपछि पण्डित बाजेलाई असह्य हुन्छ उनी छ बजेदेखि नै कोठाको दैलोतिर कान थापेर बसिरहेका थिए यसबीच तीन चिलिम तमाखु खाइसके मधेसको ठाउँ गर्मीयाममा आठ बजेसम्म निकै दिन छिप्पिसके जस्तो हुन्छ छ बजेदेखि नै घाम चिरिक्क भइसकेको हुन्छ र पसिनाको अभिराम धारा हिमालबाट दक्षिणको भिरालो भेगमा बगेर जाने खोला खोल्साहरू जस्तै शिरदेखि भाउसम्म ओइरिरहन्छ इस सुन ठाले योग दिवसोम सुत् आज जीव तो ठीक जाता पवन तेरे बाला उठा असह्य भर पंडित बाजे पवन ल सधैँ पाँच बजे उठ्ने पिताम्बर आज दिन छिप्पी सक्दा पनि आफ्नो खाटबाट उठेका छैनन् पातलो वर्को ओढेर गुटुमुटु भाइ सुतिरहेका छन् तर निधाएका छैनन् सायद आँखा चिम्लिएर आफ्नो नियति उप घोत मन लिइरहेका छन् हिजो बेलुकीको घटनाबारे उनी बारम्बार विचार गर्दछन् सेठको अधम योजनामा आफू मतियार नभएकोले नोकरी समेत लत्याउन बाध्य भएकोमा उनी एकातिर मनमनै आफ्नो इमान्दारीको विरोचित गर्वबाट सुखानुभूति पाइरहेका छन् भने अर्कोतिर यसको परिणामको यावह स्थितिले पनि उनलाई निरन्तर भित्रभित्र चिमोटिरहेको छ भोलिदेखि विकम्मा भएर बसेका पिताम्बरले परिवारको जहाज कसरी तान्दे उनी यही चिन्ताले रातभरि सुत्न सकेका थिएनन् समाधानको एउटा क्षीण रेखासम्म पनि नपैल्याउँदा निन्द्रा कसरी लाग्थ्यो पिताम्बर सायद क्षुद्ध थिए भित्रभित्र उनको रगत उम्लने कारण पनि यही थियो इमान्दार मेहनती र आफ्नो शुद्ध पसिना काडेर जीवन धान्न खोज्ने मानिसको के यही नियति हुन्छ मेरो हविगत देखेर मेरो आउने सन्ततिले अब कसरी परिश्रम र पसिनामा आस्था राख्नेछन् बाल किन पवनलाई इमान्दारीको पाठ घोकाइरहनुहुन्छ र भन्नुहुन्छ पर द्रव्येशु लोष्ट पवन पनि म जस्तै जीवनभरि अभावको बमरीमा तालिएर प्राण मात्र धानिरहोस् त्यस दिन पिताम्बरलाई दिउँसै चिसो पसिसकेको थियो कपड़ा को बैगन नखोल् भन्ने सेठ को अरोट विचित्र को जुन काम कोकेता करबर स्नेह करे जस्तों देखा बठ्याई साथ रोक्न पठाओ शेठ ने अनेकों जालझेल रपंच पैसा कमाई पिताम्बर ने सुनी सकता थे आठ दश वर्ष अघिसम्म दुई चार मन धान र तोरी उल्ट्याङ पल्ट्याङ गरेर साप गांस चलाउने निम्न स्तरको व्यापारी केही वर्षभित्रै सहरका धनीमानीहरूको पहिलो लहरमा ठाउँ ओगट्न पुगेकोमा सबै चकित थिए सारालाई थाहा थियो यो सबै सेठको पसिनाबाट फलेको होइन यो अदृश्य स्रोतबाट नियम कानूनलाई झुक्यानमा पारेर आर्जन गरिएको आयस्ता हो तर उसले उडिरहेको दोहोरो व्यक्तित्वले गर्दा कसैलाई केही भन्ने आँट थिएन माथिका समेत प्रशासकहरूलाई रा, मिलाइराखेको थियो मालवाहक इन्जिनको कर्कस चितकार टाढैबाट आएको सुनिन्छ बाजे तासका चक्कीहरू पन्छाउँदै आफ्नो स्वर पल्लो कोठाभित्र पुग्न सक्ने गरी चर्को स्वरमा भन्दछन् सधैँ यस्तै हो हजुरबा यो सधैँ सिग्नल लिएर आएर रोकिन्छ अनि यस्तो कराउँछ सहरे हल्लिने गरी पवन लेख्दा लेख्दैको कापी कलम पन्छाएर भन्छ त्यही त कुरो बुझाएको है त तैले सिग्नल र त्यसको हरियो बत्ती गतिशील यात्राको आगामी चरणको सुरक्षा सङ्केत हो प्रस्थान सङ्केतको हरियो प्रकाश नपाएसम्म अगाडि कुनै ठुलै भड्कालो छ भन्ने आशङ्का लिएर रेल त्यहीँ टक्कै पर्खिरहन्छ बाजे केही चिन्तित भए जस्तो स्वरमा भन्दा छन् सानसानो <laughs> घटनाहरूलाई पनि कस्तो व्याख्या गर्नुहुन्छ क्या तपाईँ बानी नै परिसकेछ तपाईँलाई अब सिग्नल र स्टेसन बिचको दुरी आधा कोसनी छैन यदि सानो दुरीमा के भड्कालो के ठुलो खतरा हुनसक्छ कहाँ स्टेसनको खलासी झुलेर बसिया उँगेर बसिरहेको छ त्यही भएर सङ्केत दिनु बिर्सियो होला नै जे जुन अब जेसुकै भन् अब जुनसुकै कारणले होस् अब खलासीको निन्द्रा नभिउजिएसम्म यात्राको सम्पूर्ण कार्यक्रम निष्क्रिय हुन्छ अब यात्रीहरू चाहिँ अब के हुने हो भनेर आसन्न सङ्कटको पूर्वाभासले पिरो लिएर र अब के पोला भनेर दुःखद उत्कण्ठ लिएर बसिरहेका हुन्छन् बाँचे आँखा चिम्लिएर पवनलाई अर्थ्याउँछन् ओह सुन्यो उता उताको कुराकानी घुमाउ किसिमबाट मसी घटाएको म बुझ्दिनँ जाओ जाओ भनिदेऊ त्यतापट्टि अब खलासी बिउजी हो यात्रीहरू आ आफ्नो गन्तव्यतिर लागन् तिमी भात भान्सामा लाग पवन पढ्न जाओस। र पिताजी क्वार्टरतिर डुल्न जानोस् तर म कहाँ जाऊ कहीँ जाने ठाउँ पनि छैन अब म चाहिँ दिनभरि बसेर तिमीसित गफ गर्छु बितेका पुराना कुराहरू उग्राए मन पनि पिताम्बर झोलिएको खाटबाट झुरुक्क उठेर बर्कोले मुखभरि उम्रिएको पसिनाका थोप्लाहरू पोस्दै बडो संयमित स्वरमा किचित हाँसे जस्तो गरी आफ्नो देव्रेपट्टिको ओठको घोप्टे उठाउँदछन् आ किनर आज साइडिङ जान्छ होइन पत्नी आशंका मिश्रित आश्चर्यको स्वरले सोध्छिन् छुट्यो अब साइडिङ सधैँको लागि छुट्यो हेर झिक्दियो सेठले नोकरी हटी मनाए म पिताम्बर मात्रै शेठको तावेदारीबाट मुख्तर स्वतन्त्र थे थे अब म त्यो त्यो छाँदालेको घाइते कोडा जस्तो होइन अब म विशाल वनको हरियालीमा बोट बुट्टा डाग्दै पैया ठोकिरहेको मृग जस्तै छु यसको परिणाम झेजु होस् भोलि म बिहोर्न तयार छु हेर तर आज जुन काँडा झेके जस्तो सन्चोरो सुख मैले पाछु त्यो म अब कुनै मूल्यमा आएर बेच्न तयार छैन पिताम्बर बडो भावुक आएर भन्दछन् आइन किन बिनासी ती सेटसँग झगडा गर्नु पर्यो त लाइरहेको नोकरी छोडेर पत्नी पारिवारिक चिन्ताले दिग्दार भएर सोध्छिन् पिताभर हाँस्छन् केही झगडा गरेको छैन मैले नजाइने काम गर्छ त्यो अब मैले गरिदिनु पर्ने हुन्छ त्यसरी के को झगडा भन्ने त्यसलाई अब धन आर्जन गर्नेबारे उसको र मेरो मान्यतामा फरक हुनुभयो गर। त्यसैले गर्दा फाटो आयो जुन नैतिक मूल्य हामीले परम्परागत रूपमा बाबुबाजेको पालादेखि धरौटी राखे जस्तै संरक्षण गर्दै आएछौँ त्यसले हामीलाई जथाभावी गरेर स्वार्थ साधन गर्ने दिशातर्फ जान दिँदैन अब शेठलाई पैसा कमाउनु परेको छ मात लाएछ ऊ हतारिन्छ लाखौँ करोडौँ कमाउन चाहन्छ चा। न्याय अन्यायको केही भाँति छैन अघि त मेरा पिता सदैव न्यायका पक्षधार रहिआछन् त्यसैले गर्दा उनलाई बुढेसकालमा दुःखभोग गर्नु पर्यो म कुनै अनैतिक काम गरेर आफ्नो न्यायमूर्ति पिताको अन्तिम बेलामा उनको निखर आत्मालाई आघात पुर्याउन चाहन्न हेर ठिकै छन् त तपाईँ जे गर्नुभयो त्यसमा त नाइना कहाँ गरे त नि मैले त्यो त कर्तव्यको एउटा पक्ष भयो अर्को पक्ष तपने परिवार को जहाज चलाने जिम्मेवारी पत्नीको वाक्य पूर्ण हुन पाएन कठबारको संघार नागेर कोठासाम्बु बुढा बाजे दिव्य धवल अनुहार लिएर ठिङ्ग उभिन्छन् आफूप्रति पिताम्बरको मनको अतल गहिराईमा सुकिराखेको अपार सम्मान र श्रद्धाको भावना आज घटना विशेषले खलबल पार्दा मूल फुटाएर उहिरिएकोमा उनी गदगद हुन्छन् पिताम्बरले ढोकाको चौकोस बाहिर बरण्डाको उज्यालो प्रकाशमा पितालाई कुनै दिव्य पुरूष सहजा अवतरण भएर उभिएको र उनको शिरको वरिपरि वृत्ताकारमा एक प्रभावमण्डल झल्किरहे जस्तो हाल केही वर्षदेखि उनले पितालाई यति नजिकबाट निहालेर कहिले देखेका थिएनन् उच्च ललाट गोरु धप्प बलेको कान्तिमय अनुहारमा दया क्षमा र आत्मसन्तोषको मिश्रित आभा लिएर उभिएका पितालाई देखेर उनी चकित थिए अभाव र अपौष्टिक आहारमा आफ्नो बुढौलीका दिन काटिरहेका दीर्घरोगी पिताको व्यक्तित्वको जुन परिकल्पना उनले गरेका थिए त्यो सहसा लुप्त भएर गयो उनलाई लाग्यो दकुर्दै गएर पिताको खुट्टामा छाद हालेर ढोगिरहे पिताको मर्मलाई क्षेत विछेद तुल्याउने गरी कति क्रूर वचन उनी यता प्रयोग गर्दै आएका थिए पितामालाई आज मनमा नै ग्लानी हुन थाल्यो हु। अब यसलाई के नभन धुले बुझ्यौ त हामी सबैले गर्व गर्नुपर्छ न्यायको लागि उसले ठुलो प्रलोभनलाई लथ्याएको छ र म चाहन्छु यो आनुवांशिक नैतिक आदर्श मेरा सन्तान दर सन्तानमा अनन्त कालसम्म कायम रहोस् हामीले उसको मनोबल घटाउने कुनै कुरा गर्नुहुन्न यस्तो बेला जहाँसम्म परिवारको बोझको कुरो छ त्यो अब म र पवन उप छोडिदिए हुन्छ हामीले केही गरौँला कुनै जुक्ति जुगाऊँला उसले कमायो जति रकम महिने पछि तिम्रो हातमा चाहिँ राखिदिन्छौ हेर्नु नि फेरि कुरा गरेँ पारा एउटा सेठको काम छुट्ने रोजगारीका जम्मै स्रोत बन्द हुन्छन् मेरा लागि त्यो साइडिङ भने सेठको साम्राज्य हो त्यो सरकारी गोदाम घर हो त्यहाँ जान त कुनै सेठको खुट्टा मल्न पर्दैन नि त मैले आज यही दिन कुनै काम नगरी बस्छु र मनभित्र एउटा अग्लो पर्खाल खडा गर्छु भनेर बसिहाल्छु अब हिजोको सेठको कारिन्दा हिज भावनाग्रस्त पिताम्बरलाई पर्खाल वारी छोडेर आफ्नो पाखुरा र परिश्रमको आश्रयमा हुर्किन खोज्ने स्वतन्त्र र स्वाभिमानी पिताम्बर सुत्तरी पर्खालको पल्लोपट्टिहरू लिनेछ र साइडिङका कुल्लीहरूको बगलमा मिसिएर श्रम गर्नेछ अब अनि अनि म चाहिँ आफ्नो अन्तिम बेलामा छोराले ज्यालादारी गरेको हेरेर बिदा लिउँ त्यही हो अनि के वृद्ध पिताको जर्जर काँध र कलिलो छोराको झोला बोकेर स्कुल जाने काँधमा परिवारको गाडा तान्ने जिम्मेवारी तेर्स्याएर चाहिँ हामी दुवै पति पत्नी सम्रान्त सवार जस्तै बसेर सुखसाथी यात्रा गर्ने भन्नु मैले पसिना बगाएर आर्जन गरेकोमा मेरा साथै मेरो परिवारका सबै सदस्यहरूको लागि सन्तोष पो लाग्नुपर्ने छोरोलाई श्रमिकको रूपमा देखेर ग्लानी गर्नुपर्ने अवस्था छ मेरो अहिले यो त यो त तपाईँको मध्यमवर्गीय अभिजात्यको संस्कारगत पीडा मात्रै हाम्रो समाजमा इमान्दारी र न्यायपूर्ण जीवनको विकल्प भने यही त हो नि शारीरिक श्रम गरेर अभावग्रस्त जीवन धान्नु पिताम्बर पितालाई उत्तर दिन्छन् मैले श्रमको हेला गरे होइन यहाँ सुन मेरो त यति मात्रै भनाइ हो कि तिमीले धेरै दिनसम्म सास सम्बन्ध फेरिकन मेहनत साथ काम गरौ अब केही लिन आराम गर बुहारीलाई पनि समय दिुमफिर गर अब हामी आफूमाथि कुनै धपेडी नपर्ने गरी परिवारको लागि केही आर्जन गर्छौँ म पूजापाठ गराउँछु पवन लोकबाबु यहाँ पढाउन जान्छ या दुले सम्झाउ पिताम्बरलाई हामीलाई सधैँ आफ्नो आश्रयको छारी मुनि बस्नु किन बाध्य पार्छ यसले आफ्नो परिवारप्रति त सबै सदस्यको अभिभाव उत्तिकै हुन्छ नि अब त्यसलाई थोर बहुत भए पनि पूर्ति गर्न पाउँदा हामीलाई पनि आत्मसन्तोष हुन्छ कहीँ कहीँ ऊ स्वयं त अस्वस्थ परम्पराको मनोभावनाले ग्रस्त छैन बाजे किंचित हाँसे जस्तो गर्नुहुन्छ पिताम्बरकी पत्नी बाजेलाई आफ्नो सामु उभिएको देखेर कपालमा लुगा हाली अदब साथ उभिएकी थिइन् ठिकै त भन्नुभयो अनि बुवाले उहाँलाई अहिलेसम्म पूजापाठको काम गर्न दिन प्रतिबन्ध लगाइदिनु भएको थियो कि तपाईँले अब त्यसबाट आर्थिक लाभ त थोर बहुत मात्र हुने हो मुख्य कुरो बुढेसकालमा पूजापाठ गराएर आध्यात्मिक सुख पनि प्राप्त हुन्छ रेलवे क्वार्टर र सिगे सहरका दिनदिनै आएर हात जोड्छन् अनुनय विनय गर्छन् बालाई लैजान हुन्न भो भनेर तिनलाई निराश तुल्याएर पठाउँदा कति दुःख लाग्छ हामीलाई बालाई सिङ्गी सहरको मान्छे देउता आस्तै गर्छन् झन्सारो क्वाटरका मान्छे त उहाँको आशीर्वाद पाउनको लागि हुरुक्कै हुन्छ तपाईँले तानेको लक्ष्मण रेखाले गर्दा कति वर्ष भइसक्यो बाले कसैको सङ्घार पनि नाग्नु भएको छैन तिनलाई कति दुःख लाग्यो होला तिनका सामु आफ्नो र आफ्नो पिताको कुनै राम्रो चित्र प्रस्तुत गर्नुभएको छैन तपाईँले पवनलाई पढाउनु जानु दिनु भएन त्यो पनि ठिक भयो जस्तो लाग्दैन मलाई पवनको लागि हामीले ट्युसनको व्यवस्था गर्नु त सकेनौँ उसको उसको स्व अध्ययनको लागि पनि त्यहाँ पठाउनु ठीक हुन्थेन अभिभावकले विचार गर्नुपर्थेन त्यसमा हेर्नुहोस् पवनको बाद तपाईँ अब साइडिङतिर टेक्ने कुनै जिद्दी नगर्नुहोस् बुझ्नुभयो ससुराको सामु उनले यसरी लामो सम्भाषण कहिले गरेकी थिएनन् अप्रत्याशित दुर्घटनाले गर्दा परिवारका सामु एउटा नयाँ निर्णय लिनुपर्ने अवस्था आएको थियो सबै दोबाटोमा उभिएर सही दिशा पहिल्याउने जमर्को गर्दै थिए यस्तो बेलामा उनको भूमिका निर्णायक भएको हुनाले उनले आफ्ना तर्कहरू प्रस्तुत गरेकी थिइन् पिताम्बरले पिता र पुत्र उप जबरजस्ती लगाएको रोग पारे उनको स्वर केही तीक्षण र कुपित हुन गएको थियो अरू बेला भएको भए पिताम्बर उफ्रिसक्दा हुन् तर आज उनी शान्त थिए पत्नीको तर्कको सामू उनको केप चलेन ठिकै छ त परिवारमा सबैको यही सल्लाह छ भने म पनि कसेर बाहिर जानु सक्छु त पिताम्बरले शान्त स्वरमा भने र नुहाउन जानको लागि धोती रुमाल लिएर निस्किए पार पवन रा को थीयो। नोकरी को एक चारून्त लगे सींगे घर फनफनी घुमे जस्ते भोली चूल् बल्द स्कूल जी सब समस्या एक, एक गरी पवन का सामू बिकराल स्वरूप लाल परिवारको सापघाँस चलिरहँदा त पिता आगोको गोला थिए भने झन बेलम्बीपनको चिचिहाट र अन्धकारमय भविष्यको दुस्वप्नाले अत्तालिएर उनको स्वभावमा कस्तो चरम विकृति आउला जसका अग्ला र उताउला छ निरन्तर प्रहारलाई उसकी आमा कहाँसम्म रोक्न समर्थ होलिन् अनि यस्तो वातावरणमा बाजेको मानसिक स्थिति के होला भेकममा छोराको आश्रित भएर बसेका अकिन्छ पिता पवनलाई के छ भर्खरको तन्धेरी छ आकाश्चत्रो जीवन उसले अझै जिउन बाँकी छ एकातिर आमा र अर्कोतिर बाजेको स्नेहको साङ्लोले निरन्तर जेलिरहेको ऊ कतै चलहल गर्ने अवस्थामै छैन नत्र भने यत्रो ठूलो संसारमा उसको एउटा सानो ज्यान कतै नहटाउन सक्ला तर तर पवनका सबै निराशाजने तर्कनाहरू हावाले बादलका ढेस्काहरू घचेर्दै लगेर अदृश्य तुल्याए जस्तै हराएर गए यति ठुलो पारिवारिक सङ्कटको समाधान यति सजिलो किसिमबाट होला भन्ने कुरा पवनले सपनामा पनि चिताएको थिएन समाधानको सुखद प्रतिक्रियाले सबैको मनलाई हलुङ्गो तुल्याएको थियो तर त्यसको दोहोरो अंशियार पवन भएकोले उसको उल्लास नापो बढी भएर छछल्किने अवस्थामा पुगिसकेको थियो अब ऊ एक अल्लाइन जो खास खाने पैसा को मच्चाई रहोस अब उसके बादचर भमेशी कसैट कर सकते क्यों ऊ परिवार को भरण पोषण को अभिभा बोक्ने एक जिम्मेवार इलमी थियो। उसलाई लाग्यो ऊ एक उमेरदार भइसक्यो र उसका ओट र गालाभरि बाक्लो झप्पत जुङ्गाधारी आइसके यसभन्दा पनि पवनको सबभन्दा प्रसन्नताको कारण अर्कै थियो आर्थिक सङ्कट समाधान गर्ने यस निर्णयले नजानेदो किसिमबाट स्वतः त्यस ढोकाको चुक्लो खोलिदियो जो सधैँको लागि पवनको निम्ति बन्द भइसकेको थियो अणुसितको उठपसबाट वञ्चित भएर र अमलिन्दु भट्टाचार्यको वचन पालना गर्न नसकेर पवन केही दिनदेखि ज्यादै खिन्न रहेकोले बाजे बिचबीचमा उसको नाडी छान्दथे र सोद्धथे तलाई ज्वरो त आएको छैन आफू पढिरहेको किताब पवनले एकातिर हुर्याइदियो आज उसलाई हुत्तिएर मूल सडकमा पुगेर बगी बगी नाच्नमा लागेको छ पान पसलेको खयरको लोला खोसेर मुखमा बनाई दिने, अनि हलुवाईको हातबाट कुराउने घुर्दा घुर्दैको मुग्दल खोसेर त्यसलाई आफ्नो काँधमा राखी रामलीलाको हनुमानको हाउभाउ गरेर सबैलाई गलल हँसाउन मन लाग्दैछ तर त्यो सबै केही नगरी पवन बाजेको चिलिम बोकेर कोठाभित्र पस्यो मानौ तमाखु भर्ने हतारमा होस् त्यहाँ तत्कालै पस्ने अस्वाभाविकतालाई छेक्नको लागि उसले चिलिमलाई प्रवेश रूपमा प्रयोग गरेको थियो पवनले सोझै भान्सामा गएर आफ्नो आमाको खुट्टामा रूपियाँ राखेर रा ढोग्यो र भन्यो कि यो मेरो तलबको पहिलो पेस हो यसबाट खर्च चलाउँदै गर्नुहोस् बाँकी फेरि ल्याएर देउला पवनको स्वर अभिभावकको जस्तो गम्भीर थियो पवन कि आमा केही बोल्न नसकेर ट्वालल पवनतिर हेरिरहन् हर्षले हो वा घ्नेले उनका आँखाभरि आँसु रसाएर आयो अश्रुपूरीत नयनले पवनतिर हेर्दै रुद्ध कण्ठले उनले भनिन् यो सब गराएको मैले नै हो पवन ये गलील उमेर में तरुंगो भारी बोक् पर्यटन यो तो तेरो खेलने उमेर हो खाने उमेर हो नन्मदिने आमा भारी होला कस को, को लागी। पवन को लगी तो ती दुबई आखा जस्ते प्यारा असंग फेर्न को आमा को सबको उठाए ढील बार्ने आटे को आंसू पवन ने पूछीदी आशा मैं ठा पाए आमा तभी तो वकील जस्ते बहस कर सकू त रहे आफ्नो कुरा अरूलाई खुवाउन सक्ने शक्ति यति अद्भुत रहेछ नि तपाईँमा एउटै बहसमा सबको मुखमा गजवार लगाइदिनु भयो तपाईँले तपाईँलाई त अब कुनै अदालतमा ल अरू भ्याइदिनु पर्यो जहाँ तपाईँ एक से एक ऐन बहादुरहरूको पनि कान काट्न सक्नुहुन्छ यति ठुलो जिम्मेवारी एकासीतिर कानमा हाल्दा हाम्रो मन परिरहेछ त भने खुसीले भुइँमा नाँडा भएको छ एक कुरै आमा ओठमा कुट हाँसो खेलाउँछिन् पवन उठेर हिँड्न खोज्छ स्कुल जाने बेला भइसक्यो मेरो आमा चाहिँ ढोकातिर पुगिसकेको छोरालाई बोलाउँछिन्वन बाबु यतावन लाटो जस्तो प्रश्न गर्छ तर उसका दुवै कान लाजले रातो भइसकेका हुन्छन् आमा सबकोले मुख छोपेर हाँस्न थाल्छिन् पवन आँखा चिम्लेर त्यहाँबाट उम्किन्छ उपन्यास घाम नवौ अङ्क यही सकिन्छ हामी आशा गर्छौँ आजको कार्यक्रम तपाईँलाई रोचक लाग्यो हवस् त आजको अङ्क यति उपन्यास घामका पाइलाहरू र यस कार्यक्रम बारे यहाँको धारणा टी भोला तिमल सिन्हा रिजना तमाग सूत्रधार पवनराज राज लेखक धनुष गौतम प्रतिक्रिया काम था